इन्टरनेट भएको साँझ साढे छ मापदण्ड नबनाइकनै सुनसाधी पसलको अनुगमनको विरोधमा चितुवन लगायत देशैभरको सुनसाधी पसल अनिश्चितकालको लागि बन्द भएको छ नेपाल सुनसादी व्यवसायी महासंघ रत्न आभूषण व्यवसायी महासंघको आह्वानमा देशव्यापी रूपमा सुनसादी पसल बन्द भएको हो राज्यको तर्फबाट निश्चित मापदण्ड नबनाइकनै अनुगमन भइरहेकोले त्यसको विरोधमा सुनसाँदी पसल बन्द गराइएको सुनसादी व्यवसायी महासंघ चितवनका अध्यक्ष विपेन्द्र रामधामले जानकारी दिनुभएको छ गमनको विरोधी होइन तर मापदण्ड बनाएर अनुगमन हुनुपर्ने माग रहेको उहाँले बताउनु भएको छ फेरि सुनसादी व्यवसायीहरूले आफ्ना सुनसाँदी पसलहरू बन्द गर्ने निर्णय गरेपछि सेवा गरही मर्कामा पर्न सकिने अनुमान गरिएको छ यसअघि विभिन्न कारण देखाउँदै चितवनको सुनसाँदी पसल करिब एक बन्द भएको थियो सशस्त्रको दो समयमा सशस्त्र प्रहरीले अतिक्रमण गरेको जग्गा स्थानीयले हालैनन् दारेचु गाविसका सात घर परिवारको घर जग्गा अहिले पनि सशस्त्रले स्थानीय वासीको जग्गा हड्पेको थियो आफ्नो घर जग्गा सुरक्षा फौसले अतिक्रमण गरेपछि तत्कालै केही घर परिवार त्यहाँबाट विस्थापित भएका थिए पीडित स्थानीयले दुई सालमा अतिक्रमित जग्गाको जा पाउ भनी निवेदन दर्ता गराएकोमा हालसम्म कुनै मुआब्जा नदिएको पीडित चन्द्रबहादुर प्रशासनमा बताएका नभएकोले यस सम्बन्धमा जिल्ला प्रशासन कार्य चितवनमा निवेदन दर्ता गराएका छन् प्रशासनले सशस्त्र प्रहरी बललाई चिठी लेखी यस स्पष्ट जानकारी दिनका लागि आग्रह गरेको छ दलित र चेपाङ परिवारको जग्गा अतिक्रमण पक्षले अहिलेसम्म कुनै चासो नदिएको जनाएका छन् आफूहरूको गरिखाने थोरै जग्गा पनि सशस्त्रले अतिक्रमण गरेपछि जीवनयापन निकै कष्टकर हुँदै आएको पीडित मध्येका एक शिवबहादुर गुरुङले बताएका छन् सशस्त्र प्रहरीले भोग गर्दै आएको कुल क्षेत्र तिन कठा एघार धुर क्षेत्रफल मध्ये एक त्यही स्थानीयको रहेको छ दारेचोक गाविसवटा नम्बर तिन बस्ने वर्ष सन्ताउन्नका शिवबहादुर गुरुङको उन्नाइस घर जग्गा एक वर्ष छप्पन्नका चन्द्रबहादुर दमाईको तिन घर जग्गा र एकसठी वर्षीय बहादुर गुरुङको तिन कट्ठा जग्गा वर्ष चौतिस की अन्ता थापा मगरको एक कठा दस धुर जग्गा अतिक्रमण भएको छ त्यस्तै वर्ष अठाइस कि बिरबहादुर चिपाङको एक कठा बारहादुर र वर्ष त्रिपन्नका बुद्धिबहादुर गुरुङको दुई कठा र वर्षुर गुरुङको दुई कठा एक जग्गा अतिक्रमण भएको छ आफ्नो जग्गा नै अतिक्रमण भएपछि चन्द्रबहादुर दमाई चार वर्षसम्म अनियन्त्रण नै कोठा भाँडामा लिएर बसेका छन् उनको एक्काइस जनाको परिवार भएकाले आर्थिक अभावले आफू निकै पीड़ित भएको दमाईले बताएका छन् घर जग्गा सशस्त्रले आक्रमण गरेपछि आफूले तत्काल समयमा गर्दै आएको व्यावसायिक पशुपालन पनि उनले बताएका छन् तत्कालीन समयमा कालीचोक भगवती सैनिकगढ रहेको यस क्याम्प हाल सशस्त्र प्रहरी विपद व्यवस्थापन तालिम केन्द्रको रूपमा रहेको छ अन्तर्राष्ट्रिय बालश्रम विरूद्धको दिवस बाह्र जूनको अवसरमा आज युथ क्लब नारायणगढले सचेतना तथा हस्ताक्षर संकलन गरेको छ बालश्रम शोषणका घटनाहरूमा अझै पनि न्यूनीकरण हुन नसकेको भन्दै क्लबले हस्ताक्षर संकलन गरेको हो संकलित हस्ताक्षर सरकारवाला निकाय समक्ष बुझाउने र बालश्रम शोषणका घटनाहरू न्यूनीकरण गर्न दवाब दिने क्लबका उपाध्यक्ष दयाराम कणेलले बताउनु भएको छ त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर नगरपालिकाका कार्यकारी अधिकारी आज नारायणगढको सही चोकमा बालश्रम शोषणको विरुद्ध सचेतना तथा हस्ताक्षर कार्यक्रम गरेको छ कार्यक्रममा करिब एक हजार जनाले बालश्रमको प्रयोग विरुद्धमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेको कार्यक्रम संयोजक विमला राज विमल राज पौडेलले जानकारी दिनुभएको छ कार्यक्रममा भरतपुर नगरपालिकाका इन्जिनियर भोषराज पौडेल युनिसेफ नेपालका पुरुषोपकोटा कार्यक्रम का कलबका उपाध्यक्षमा सम्पन्न भएको हो यसै बीच बालश्रम विरुद्धको दिवसका अवसरमा रत्नगरमा जनचेतना मूलक सड़क नाटक प्रस्तुत गरिएको छ नारी जागरण केन्द्रको आयोजनामा रत्नगरको टाढी सड़क नाटक देखाइएको हो आजै केन्द्रले बाल खाना समेत खुवाएको छ बाल श्रम विरुद्धको विश्व दिवस घरेलु अन्त्य गरौ नका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ सामाजिक सचेतना र सरोकार बढ़ाउने उदेश्यले हरेक वर्ष जुन बाह्र तारिकमा यो दिवस मनाउने गरिन्छ सोह्र लाख बाल श्रमिकका का रूपमा कार्यरत छन् डेढ लाख भन्दा बढी बाल घरेलु श्रमिकका रूपमा कार्यरत छन् बालश्रम न्यूनीकरणमा जति नै प्रयास र कार्यक्रम गरे पनि आसा परगती के एक काम खा बासी खा आमा पीटा पिटिया मेरे आमा को, को जान पालना का अर को घर में काम गर खाना के नी मेरो आमाले काम है हुन्न अनि त्यही भएर म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 दिवस र भाषा बाजीमा मात्र होइन बालबालिकाको भविष्यका लागि व्यवहारमै काम गर्नु जरुरी छ बालश्रम विरुद्धका कानूनलाई कार्यान्वयनमा ल्याउँदै अन्य आवश्यकीय नीतिहरूको निर्माण गराउन सकियो भने मात्रै बालश्रम मुक्त देश बनाउन सकिन्छ पूर्वी चितवनको रत्नगरमा घरको छतबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु भएको छ रत्नगर नगरपालिका वडा नम्बर तिनमा रहेको सेती चुरोड कारखानामा रहेको भवनको छतबाट मङ्गलबार राति लड्दा सोही कार... सो कारखानाका सुरक्षा गार्ड रत्नगर एक बस नै बाहन्न अर्जुन कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ रातिको जोटपानीमा आयोजना गरिएको समुदाय स्तरीय चार दिने जलवायु परिवर्तन एकीकृत अनुकूल योजना तयारी तथा छलफल कार्यक्रम आज सम्पन्न भएको छ सामुदायिक वन उपभोक्तावन हरियो वन कार्यक्रमको सहयोगमा उदयपुर सामुदायिक वन उपभोक्ता समूह जुटपा निचारले आयोजना गरेको सो कार्यक्रममा जलवायु परिवर्तनले पार्न सक्ने असर र बस्ने उपायहरूको बारेमा छलफल गरिएको थियो कार्यक्रममा आशा वाइबा र जमुना सापकोटाले सहजीकरण गरेका थिए सो अवसरमा केशव लामाको अध्यक्षतामा एघार सदस्यीय सिकाई योजना कार्यान्वयन समिति समेत गठन गरिएको छ कार्यक्रम समूहकाेशव ला नलप्राँसीको तिलकपुर छका केशवराज चौधरीको घरबाट प्रहरीले किलो गाँजा बरामद गरेको छुकाइ राखेको अवस्थामा प्रहरीले गाँझा बरामद गरेको हो गाँझा सँगै चौधरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका अनि नलप्रासीका प्रहरी निरीक्षक उद्धम भट्टले बताउनु भएको छ पक्राउ परेका चौधरीलाई लागु एन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको निरीक्षक भट्टले जानकारी दिनुभएको छ पक्राउ समय को को भनाई अब कसरी लिनु भएको छ यस सिकाइ प्रभावकारी नभएकाले कारण सी पुरानी शिक्षा नीति भएर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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा सड़क खण्ड खुल्ला छ गरी नारायणगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ़ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो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 पाल सामुदायिक आवाजको थुप्रै कानूनी नीतिगत र राष्ट्रिय स्तरका कार्यक्रम भए पनि गरीबी जनचेतनाको अभाव स्पष्ट कानूनी व्यवस्था र कार्यान्वयनको अभाव जस्ता अवरोधका कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न सकेको छैन जीवन निर्वाहका लागि जस्तोसुकै श्रममा संलग्न हुनु बाध्यताले बाल शारीरिक मानसिक सामाजिक र नैतिक तथा बौद्धिक समस्यामा पर्ने गरेका छन् बालश्रम न्यूनीकरणका लागि के गर्न सकिएला भनेर आज हामीले सो को आवाज थमचेतना आवश्यक बालक जस्ता हुन। अरु का बच्चा तीन होने भावना अगड़ी लिया हरक बाल बालिका स्कूल पढ़ा चौदह वर्ष भाग कम उमेर के बाल बालिक्रम हुँदैन अठार वर्ष भन्दा उमेरका बाल बालिकालाई चाहिँ विद्यालय पठाउनु पर्छ हामीले यसो गऱ्यौँ भने बालश्रमको अन्त्य गर्न सकिन्छ यो विश्वव्यापी रूपमै एकदमै रोक्नुपर्ने आवश्यकता छ यसै सन्दर्भमा आज बाह्र तारिकको दिन बालश्रम अभियान सुरु भइरहेको छ यसको लागि हामी अभिभावकदेखि लिएर बच्चाहरू सबै सचेत हुनुपर्ने आजको आवश्यकता छ त्यतिले मात्रै पुग्दैन हामीले जति पनि काममा लगाउने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको नबुझेर त्यसरी बाल बालिकालाई काममा लगाइरहनु भएको छ उहाँलाई पनि यस अभियानमा हामीले समावेश गर्न सक्यौँ भने सचेतना अभियान उहाँलाई दिन सक्यौँ भने अवश्य पनि यसलाई अन्त्य मेरो विचारमा बाल श्रम रोप्न रोक्नको लागि चाहिँ सर्वप्रथम त जुन रोजगारदाताहरू हुन्छ नि तिनीहरूले चाहिँ आफ्नो घरमा राख्दै नराख्ने कि बालबालिकालाई चौध वर्षभन्दा माथिका बालबालिकालाई मात्र राख्ने भन्दा कमका बालबालिकालाई राखेपछि कानुन के अरे कडाभन्दा कडा सजायको व्यवस्था हुन्छ भने उनीहरूलाई एउटा ज्ञान छ नि त्यो भयो भने चाहिँ बालश्रम रोक्न सकिन्छ अनि उनीहरूले बालश्रम राखे राखे पनि उनीहरूलाई चाहिँ शिक्षा जुन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 त्यो बैठकमा चाहिँ उनीहरूलाई बाल विरुद्धको अभियानको कुराहरू चाहिँ त्यो चेतनामूलक कुराहरू दियो भनेदेखि चाहिँ बाल रोक्न सजिलो हुन्छ मलाई जस्तो लाग्छ धन्यवाद सामुदायिक आवाज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 अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमालि